अपराह्न को चार बजे अपराह्न को चार बजे मनोरंजन का लगी सुनो हजूरा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 अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगै इन्टरनेट अनलाइन डट कमबाट संसारभरि के शासन भएको अपरा चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल खबर विस्तारमा राष्ट्रपति डाक्टर रामवरण यादवले निर्वाचनको सुनिश्चितको विषयमा दलहरूसँगको परामर्शलाई निरन्तरता दिनु भएको छ यसैबीच उच्च स्तरीय समितिका वर्तमान संयोजक विजय कुमार राष्ट्रपति यादवले निर्वाचनको तयारीका विषयमा जानकारी लिनु छ आज शीतल निवासमा भएको परामर्शमा राष्ट्रपति यादवले निर्वाचनको मिति नजिकै गएको अवस्थामा सबै दललाई समेटेर अघि बढ्न सुझाव दिनुभएको थियो जवाफमा उच्च स्तरीय समितिका संयोजक रहनुभएका गच्छेदारले छिटी समितिको बैठक नेकपा माओवादीले राखेका मागका विषयमा छलफल हुने जानकारी दिनुभएको छ निर्वाचनलाई असर पर्ने बाहेकका मागहरू पूरा गर्न आफूहरू तयार भए पनि चुनावलाई मागमा भने सहमति जुटाउन नसकिने गच्छेदारको भनाइरहेको छ दलहरूबीच बढ़दो अविश्वास तथा विभिन्न माग आन्दोलन र दलहरू निर्वाचनमा आउन सहमत नहुँदा राष्ट्रपति चिन्तित रहनु भएको शीतल निवास स्रोतले बताएको छ निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिने क्रममा विज्ञ र कानूनविधहरूको राय पनि बाजिएको छ दलहरूले जस्तै उनीहरूले पनि आयोगलाई फरक फरक सुझाव दिएका छन् आयोग बुधबार विज्ञहरूसँग र कानुन कानूनविदसँग छलफल गरेको हो बिहीबारमा भएको छलफलमा कानूनविदहरूले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगलाई सुझाव दिएका छन् बढ्तो जनसंख्यालाई मध्यनजर गर्दै क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन् छलफलपछि नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले भन्नुभयो विज्ञहरूले भने विकासमा र स्रोत साधनको वितरणमा ध्यान दिन सुझाव दिएका छन् बिहिबार आयोगले गरेको छलफल कार्यक्रममा पूर्व निर्वाचन आयुक्त भूगोलवेद संस्कृति जनसंख्या बेद तथ्यांक शास्त्री क्षेत्र निर्धारण चुनाव काम लगने करी काम करने सुझाव दल बीच वूगोल के आधार मान्ने भन्ने विषयमा विवाद भएको छ आयोगले महिला आदिवासी जनजाति सरकारी कर्मचारीसँग पनि छलफल गर्ने तयारी गरेको छ सबै पक्षसँग छलफल गरेपछि क्षेत्र निर्धारणको काम थाल्ने आयोगको तयारी रहेको छ आयोगले सार्वजनिक सूचना निकालेर क्षेत्र निर्धारणबारे सुझाव दिन आम नागरिकसँग पनि आग्रह गरेको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलमा रहेका दलहरूलाई वार्ताका लागि सबै ढोका खुल्ला रहेको बताले छा। आन्दोलन छाडेर वार्तामा आउनले आग्रह गर्नु भएको छ लुखबर राष्ट्रिय साप्ताहिक पाँचौं वार्षिक उत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले वैद्य लगायतका दलसँग वार्ताका लागि सरकार र प्रमुख दलले ढोका कुल्ला राखेकाले उनीहरूलाई वार्ताबाट नभग्न अपिल गर्नु भएको छ नेकपा माओवादी अझै दोधारमा रहेको भन्दै उपसभापति पौडेलले हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएपछि अब जनताको भावना बुझेर त्यही अनुरूपको राजनीतिमा लाग्न आग्रह गर्नुभएको छ उहाँले अहिलेसम्म भएसम्म सरकार र प्रमुख दलले वार्ताबाट माग पूरा गर्न तयार रहेकाले निर्वाचनमा अवरोध नगर्न पनि वैद्य पक्षलाई आग्रह गर्नुभएको छ हुम्लामा बाढ़ी पहिरोले क्षति पुर्याएको भन्दै सदरमुकाम सिमीकोटमा जिल्लाका मुख्य राजनैतिक दलहरूले चन्दा अभियान चलाएका छन् सदरमुकाममा कर्मचारी तथा व्यवसायीबाट उनीहरूले चन्दा मागेका हुन् नेपाली कंग्रेस नेकपा एमाले एकीकृत माओवादीले चन्दा उठाउन थालेका छन् बाढ़ी पीड़ितहरूको राहतका लागि भन्दै नेपाली कंग्रेसले ने पाँच लाख नेकपा एमाले तीन लाख एमावीले दुई लाखसम्म चन्दा उठाएको दलहरूले सार्वजनिक गरेका छन् दलहरूले उठाएको चन्दाबाट कंग्रेसले दुई लाख नौ हजारले एक लाख सत्तरी हजार र एमावी जापानमा आगामी जुलाई मा हुने माथिल्लो सदनको निर्वाचनका लागि तयारी पूरा भएको छ आगामी निर्वाचनले प्रधानमन्त्री उत्ता उनको सत्ताधारी पार्टी पुन स्थापित हुने सर्वेक्षणमा देखिएको छ प्रधानमन्त्री आबेर उनको लिबरल डेमोक्रेटिक पार्टीले निर्वाचन जित्ने सम्भावना रहिको बिबिसीले जनाएको छ निर्वाचनले माथिल्लो सदनको कुल दुई सय बयालिस सिट आधा अर्थात् एक, एक सांसदको चयन गर्नेछ तर जापानको माथिल्लो सदनभन्दा तल्लो सदन शक्तिशाली भएको कारण सरकारले ल्याएको विभिन्न नीति नियम तथा विधेयक विपक्षीले बि रोक्ने सम्भावना भनिरहेको छ र एन्ड्री मर्या बिमबल्डन टेनिसको सेमिफाइनलमा प्रवेशको भएको निकै प्रतिस्पर्धात्मक खेलमा मर्ले क्वार्टर फाइनलमा फर्नान्डो फर्कास्टलाई तिन दुईको सेट सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् लगातार दुई सेट चार छ र तिन छले गुमाएको मर्यालाई त्यसपछिको तिनवटै सेट जितेका थिए उनले छ एक र छ चार सात पाँचको स्कोरका साथ विजय गरेका थिए हवस् त अफरान चार बजी खबर सकियो म सुजिता हमाल बिदामएँ नमस्कार